हामी यति बेला गुल्मीको रुरु गाविस सात भटकुवा छ यहाँनिर फर्म बनाइएको छ र यहाँनिर दर्जनौ बाख्रा पालन गरिएको छ यो फर्म खोल्नु भएको हो यसै भडुका गाउँका खरशुराम पौडेलले यो बाख्रा पालनका बारेमा हामी उहाँसँग कुराकानी गर्न गइरहेका छौँ हजुर नमस्कार नमस्ते तपाईँ त होटेल व्यवसायी हुनुहुन्छ होइन सनराइज होटल रिडीको मालिक हो तपाईँ यो बाख्रा पालन कन्सेप्ट कसरी आयो यो होटेल मेरो हो होटल पेसा हो, हो, हो मासु पनि चाहिने त्यो हाम्रो यो भेगमा बाख्राबा नभएको र मासु खान पनि अब हामीले तपाईँहरू दसैँ कुर्नुपर्ने होटेल हो, हो मासु बेच्न छैन अनि कसै बिहा कुर्नु पर्ने त्योभन्दा राम्रो त आफै गरे हुन्छ नि भनेर हामी तिनजना साथी मिलेर हामी गर्न थालेका छौँ को को हुनुहुन्छ यसमा सेष्ना र मरासिनी उहाँ चाहिँ लेक्चर हुनुहुन्छ उहाँको पसल पनि छ अनि लसी पोखेल भन्ने हुनुहुन्छ उहाँ तङ्मास हुनुहुन्छ उहाँ पनि जाइरी खानुहुन्छ कति लगानी गर्नुपर्छ अहिले चाहिँ हाम्रो लाख लाखभन्दा बढी लिने भएको चार। छ बाख्रा चाहिँ कतिवटाबाट सुरु गर्नुभयो पाल्न हामीले पाल्न थालेको चौन्नबाट हो तर थोरै बाख्रा चाहिँ बिमारी भएर मरे अहिले चाहिँ त्यही पैँतालिस पचासवटा छन् करिब पचासवटा जति छन् होइन हजुर बेच्न सुरु गरिएको छैन अहिलेसम्म बेचेको छैन के महिनाबाट सुरु गर्नु हामीले थाल्यो चैतबाट हो चैतबाट हजुर यो बाख्राबाट वार्षिक सरदर कति कमाउला भन्ने लक्ष्य लिनुभएको छ मैले अस्ति मोटामोटी हिसाब गरेको एक वडा माउ मैले पाले भने एक महिनामा दुई लाख फाइदा हुन्छ खर्च कटाएर दुई लाख रुपियाँ मासिक आमदानी हुन्छ यो कम्पाउन्ड निकै व्यवस्थित गर्नुभएको छ बार बुर पनि गर्नुभएको छ यो कम्पाउन्ड कति क्षेत्रफलमा चाहिँ गर्नु भएको छ यो दुई रोपनी आफ्नै जग्गा हो या भाडामा लिनुभएको आफ्नै जग्गा हो यहाँनिर स्थानीय समाजसेवी खडेन्द्र गेवाली जी हुनुहुन्छ यहाँ एउटा संयोजक यहाँहरूले जुन यो बाख्रा पालन यसरी चाहिँ व्यवसायिक रूपमा जुन गर्नु यसलाई कसरी लिनु भएको यहाँले एउटा यदि गर्न खोज्नु भएको छ सुरु गर्नु यसलाई सबैले सहयोग र सर्दा गरियो भने फैलाउँछ यो अब यहाँ सबभन्दा यो बाख्रालाई चाहिने उपचार औषधि हो यो कृषिबाट जाने भइदिएको खण्डमा तपाईँले यो प्राविधिक सहयोग हुन्छ नि जुन सेवा कार्यालय अनि कृषि विकास कार्यालय ती निकायहरूबाट केही सहयोग पाउनु भएको मैले भेटनेरीबाट कहिले काहीँ मैले सहयोग माग्छु यस्तो बाख्रा यस्तो भयो यस्त त्यसलाई के के गर्ने भन्दा फल्न औषधि गर्नु भन्नुहुन्छ मैले औषधि गर्छु सन्चोन भएको छ र अनि सहयोग भन्ने कुरा मलाई जिल्ला विकास समितिबाट छत्तिस हजार बराबरको हजुर सहयोग भएको छ अनि कृषि विभाग कोहीबाट मैले त्यो लोन ठकिएको छैन अनि बाख्राको जुन मासुको बजार चाहिँ कहाँ हो प्रेमजी नेपालमा वर्षमा अरबौँको मासु विदेशबाट आउँछ हामीले यहाँ उत्पादन गरे मात्रै यहाँ गाडी लिएर मान्छे आउँछन् तर गर्न सक्नु परो युवाहरू बेरोजगारीको समस्याले देश विदेश भतले अब यही बाख्रा पालनबाट वार्षिक दुई लाख रुपियाँ कमाउने लक्ष्य लिनुभएको छ उहाँहरू जस्ता युवाहरूलाई जो बेरोजगारी युवाहरूलाई के भन्न चाहनुहुन्छ वार्षिक दुई लाख मासिक दुई लाख प्रेम सरी माफ गराउन मासिक दुई लाख दुई लाख हो यो गर्नुपर्छ गरे हुन्छ बाहिर युवा नजाम यही गरौँ म पनि एउटा नेपाल सरकारको थाई जाएर छोडेर मैले एउटा पेसा गरेर थालेँ त्यहीबाट पनि मलाई अहिले सन्तुष्ट नभएर मैले बाख्र बार गरेर थालेको छु गर्नुपर्छ राज्यले पनि अलिक त्यस्तो पोलिसी ल्याएछ भने सुनेछु मैले यो बेरोजगार युवाहरूलाई केही रकम दिएर अनि हाम्रै देशमा राख्ने भन्ने छ चा। त्यसमा चाहिँ युवाहरूले विशेष ध्यान दियो भने यही गर्न सकिन्छ गरे हुन्छ यो बोका ठुलो देखिन्छ यो कति किलो जति होला यो चालिस किलोभन्दा माथि छ चालिस किलोभन्दा माथि छ है हजुर बाख्रा खरिच चाहिँ कहाँबाट गर्नुभयो मैले राजस्थानी पाठा ल्याएको छु विटल जातका दसवटा ल्याएको पनि दुईवटा चाहिँ मरेँ अनि यिनी स्थानीय बाख्रा चाहिँ मैले गुवादी गाविसबाट अनि चौताराबाट अनि आफू यही गाउँबाट मैले किनेको राजस्थानी बोका भन्नुभयो बो के अरे यो राजस्थानी बोका चाहिँ कहाँ घर ल्याउनु भयो मैले बुटलबाट ल्याएको बुटुलबाट ल्याउनु भयो हजुर पे भनेपछि तपाईँ यो पेसाबाट सन्तुष्ट हुनुहुन्छ र ढुक्क पनि हुनुहुन्छ एकदम एकदम हन्ड्रेड पर्सेन्ट लागि स्पेसल्ली उखु जातको घाँस रोप्ने चलन छ होइन यो जिल्ला कृषि विकास कार्यालय भेटेनरी होइन उनीहरूले रोप्न लगाउँछन् तपाईँले त्यो त्यसको लागि बेग्लै व्यवस्था कुनै गर्नु छैन मैले लगभग लगभग सात रोपरीमा त्यो घाँस म चाहिँ लगाएको छु कहाँनिर यहाँ चार पाँच सय मिटर तल पर्छ हवस्त निकै राम्रो पौरख देखियो जो लुरु गावि छ वडा नम्बर सात भोडुकुवा गाउँमा पर्दछ र यो तल रेडीमा होटेल व्यवसाय गर्ने फरसुराम पौडेल लगायतका तिनजनाले जुन लोभलाग्दो एउटा जुन बाख्रा फर्म खोल्नु भएको छ र साथमा कुखुरा पनि रहेछ होइन यो लोकल लो कुरा चाहिँ लोप हुन थाल्यो र त्यसलाई बचाउनु पनि पालेको र आफूलाई पनि हुन्छ के धेरै भयो भने बेचाउँला बेच्ने दुई तिनजनाले रोजगार पनि पाउँछन् कि यसबाट होइन हजुर अहिले मसँग कामरी मान्छे तिनजना छन् अरू तिनजनाले घाँस काट्छन् र यहाँ एउटा समस्या के छ भने कहिले काहीँ काम स्टार्ट बिमारी हुँदाखेरि लौ न घाँस काटिदिनुहोस् भन्दाखेरि यहाँ त काट्ने मान्छे छैनन् देश परदेश लाग्यो जो कि आधा किलोमिटरभित्रैबाट मेरो आफ्नो घाँस छ मैले एक बारीको सय रुपियाँ दिन्छु ल्याइदिनु भन्दा पनि काम मरे मान्छे पाइँदैन र आफै खट्नुपर्छ मैले आफै काट्छु त्यो त मैले देखेँ बिहानै देखि तपाईँ कुँडो पकाउने काम गर्नुभयो घाँसपात गर्नुभयो होइन हिजो होटेलको काउन्टरमा बस्नुहुन्थ्यो तर अहिले पुरै अब गोर्खाल्यान्डतिर लाग्नुभयो यो एउटा प्रेरणा हो युवाहरूका लागि विदेशमा हुने कमाई यही गर्न सकिन्छ भन्ने जुन एउटा प्रेरणा दिनुभएको छ यही प्रेरणा चाहिँ रोजगार युवाहरूले सिकुन् भन्दै यस बाख्राबाट बिता चाहन्छु हवस् त धन्यवाद धन्यवाद